भेडा भाडा सबै देखाइदिउँ होला अनि त्यसपछि गएर ट्याक्क होटेलमा बसेर कफी खाऊँला हुन त <laughs> हाँसेको <laughs> हेरे नि त्यहाँ कत्तरी हाँसे म त मार्छु कि क्या भनेर भन्थ्यो धुरुमुसेले आफूलाई यहाँ त्यस्तै भइरहेको <laughs> छ अनि साँच्ची प्रुटेजेन्टाजी अब तपाईँसँग कुराकानी गर्नुभन्दा पनि पहिला एउटा गीत सुनाऊँ है त्यो गीत चाहिँ तपाईँले नै खेल्नु भएको फिल्म छ नि के के के फिल्मले त्यो के कलोना हो कलना फिल्मबाट चाहिँ तपाईँले धमाकेदार डान्स गर्नुभएको थियो त्यो गीतमा पहिला यो गीत सुनौ ए ओके लेडिज एन्ड च्यानलमा नाच्दै हुनुहुन्छ यो गीतमा पहिला उहाँको धमाकेदार डान्स हेरौँ त्यसपछि हामीसँग थप कुराकानी गरौँला टाइम थाक्यों, थाक्यों, थाक्यों। अब म डान्स हेर्ने व्यक्ति त थाहा भए थाक्यो अब तपाईँ डान्स नाच्ने व्यक्ति त नथाक्ने कुरै आउँदैन होइन ल आउनुहोस् बस्नुहोस् यता झ्याप बस्नुहोस् अब थाहा कुराकानीतिर लाग प्रेजिजेन्ट बाजे तपाईँको बसाइ आई मिन कहाँ कहाँ बस्नुहुन्छ बसाइ कता हो न्युयोर्क न्युयोर्क होइन तपाईँ इन्डियामा बस्ने होइन न्युयोर्क बसाइ सरिसक्नु भयो खोइ हामीलाई त हत्तो छैन बा इन्डियाको खोइ दिल्ली हो कि कहाँ भन्ने सुनेको थिएँ अनि न्युयोर्क सरिसक्नु भएछ अब परिवारकै साथ सर्नुभयो होला न्युयोर्क तपाईँले जति बस्नुभयो न्युयोर्क नि नी, हाउ डु यु लाइक न्युयोर्क सहर न्युयोर्क सहर कस्तो हो दुनियाँका सबसे बडा त्यो त हामीलाई थाहा छ नि अब दुनियाँका सबसे बडा के सोध्यो त हामीलाई नै थाहा छ नि त्यो न्युयोर्क दुनिया का सबसे बड़ा शहर भैन तीन बाहेक अरुण न्यूयोर्कुवरा जल्दी जल्दी क्यों होती हमको भिदी सवाल यह उठता है जल्दी, होती है। तियो जल्दी क्यों होती है अब कस्तो कस्तो जल्दी होता है आप तो न्यूयॉर्क में बैठ के आया है न्यूयॉर्क में बैठ के आए पे बताने क्या आपत्ति है आपको बताइए कस्तो कस्तो जल्दी होती है न्यूयॉर्क में बताइए तो घर से निकलने की जल्दी ऑफिस पहुंचने की जल्दी जिंदगी से हमेशा दो कदम आगे रहने की जल्दी जिंदगी से हमेशा दो कदम आगे दो कदम आगे ही क्यूँ प्रीति जी को दुई नेपालीमा दुई कदम अगाडि चाहिँ किन दौडिन्छन् मान्छेहरू त्यो कुरा चाहिँ बुझ्न पाए हुन्थ्यो चल्ने केही जग्गा नै भनेको ढिलो हिँडीलाई ठाउँ नै हुँदैन भनेपछि ढिलो ढिलो हिँड्नेलाई त पछाडिबाट ठेदिन्छन् होला है हाम्रो यो कहिले पशुपति के अरे शिवरात्रिको दिन तिजको दिन पशुपति तिजको दिन त जाने कुरा आएन पुरुष मान्छे शिवरात्रीको दिन पशुपति जाँदाखेरि ठाउँ टेक्नि नभएर त्यो ढिलो हिँड्नेलाई हिँड्नै पर्दैन कि पछाडिबाट ठेलेरै चाहिँ गमराङ गमरुङ ठेलेर अगाडि पुऱ्याइदिए त्यस्तै हो कि अब के अरे त्यो न्यु भन्ने ठाउँमा पनि ढिलो हिँड्नेलाई ठाउँ छैन भनेपछि त गामराङ गम्रङ हिँड्नै पर्दैन होला ठेलेरै पुऱ्याइदिन्छन् होला है छ यो कुरा आफ्नो ठाउँमा छ होइन अब तपाई लाइव खास डू यू लाइक अच्छा लगता है निवर्क? इसी आपको खो कीरो प्यार पर्यटन सुनता है प्यार को प्रतिजी है प्यार नहीं सीख तपाईँको त्यो के रे फिल्म के थियो कवि अलविदा नाकेहेना कवि अलविदा नाकेहेनामा ना, तपाईँ हुनुहुन्थ्यो होइन को को थियो भनेदेखि अभिषेक बच्चन शाहरुख खान रानी मुखर्जी र रा अर्को तपाईँ जस्तो लाग्छ तपाईँ नै होइन त oh, कै सही हो रहेछ परिवारको बारेमा कुराकानी गरौ जस्तो तपाईँ त तपाईँ हुनु भइहाल्यो प्रिती जिन्टा घरमा मम्मी हुनुहुन्छ मम्मीको साँच्ची नाम के थियो छोरीको नामको नाम ठिक आमा जेनिफर भन्नुभयो अब तपाईँको एकछिन परिवारको बारेमा कुराकानी गरौँ पृथ्वीजी होइन परिवार फ्यामिली ब्याकग्राउन्ड कस्तो छ किन आरेर हेर्नुभयो फेमिली ब्याकग्राउन्ड कस्तो छ भनेको अँ यत्रो पारेर तरेर कति नै के किन खाइदिएको क्या प्रीतिजी सुन्नुहोस् न मैले सोध्न खोजेको चाहिँ के हो भनेदेखि तपाईँको परिवार कस्तो छ फेमिली वातावरण कस्तो छ डैडी मम्मी कस्तो हुनुहुन्छ कति हेल्पफुल हुनुहुन्छ एज अ होल तपाईँको परिवार कस्तो छ भनेर मैले सोध्न खोजेको कि च्याठी नै हुन्थ्यो प्रितीजी ल ठिक छ तपाईँको परिवार पागलै भए पनि अब मैले त्यसरी यहाँ रेडियोबाट त प्रिती जिन्डाको परिवार पागल हो भनेर भन्दिनँ थिएँ त किन त्यसरी आउने ल त्यसै ठुस्स परेर बसदिनु हुन्छ केही नराम्रो सोधेको थिएन त्यसै घुस्स परेर कुना अब केटी केटीको रिस भने हिरोइन मान्छेले यसरी टेन्सन पऱ्यो के गर्ने होला प्रित मेरो मुखै हेर्नु नृथ मेरो मेरो आँखामा आँखा जुताएर हेर्नु न या कस्तो हाउसफुल कम्पिटिसन चलिरहेको छ यसरी अब लेडिज एन्ड जेन्टलमा एकैछिन विश्राम गरौँ अनि हामी एकैछिनमा आउँछौँ है रातो बत्ती बल्यो लायो नव वर्ष दुई हजार सालको साल पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक वर्ग आफन्त जन तथा शुभ चिन्तकहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौ आस्थापुर अनि सुनचासल अर्जुन होम डेकोरेसन काष्ठ फर्निचर उद्योग रत्नगर तेह्र जय मङ्गला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 नव वर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक वर्गहरू आफन्तजन तथा शुभ चिन्तकहरूमा हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौ बाग्लुङ काली टेलैर चार पर्सा बजार सेन्टर रत्नगर आठ बकुलहरम रत्नगर दुई टाढी बादे हेम रेडियो टिभी सेन्टर रत्नगर दुई बागलुङ मणिरत्न सुनचाँदी पसल रत्नगर दुई हाई स्कुल रोड नव वर्ष दुई हजार सत्तरी साल को पावन अवसर में हमारा संपूर्ण ग्राहक वर्गजन तथा शुभ चिंतक में हार्दिक मंगलमय शुभ कामना चंद्रयूनी रेस्टुरे चैनपुर रत्न नगर तीन शांति चोक एक्सप्रेस डिजिटल फोटो एंड फ्लेक्स पेन्ट खैर पर्सा गौरव सुनसादी पसल रत्नगर दुई हाई स्कूल रोड टाड़ी नव वर्ष दुई सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक वर्गहरू आफन्तकहरूमा हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ कंकाली माई ड्राइभिङ सेन्टर भण्डारा एक चितवन जय श्री राम ज्वेलर्स सुन चाँदी पसल रनपा दुई हाई स्कूल रोड टाढी जय भोले बाबा बजार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 हिमालयन आवासीय मावि बोकुलहर उच्च सफलताको लामो इतिहास बोकेको यस हिमालयन आवासीय माविमा नर्सरीदेखि कक्षा नौसम्म मिति दुई हजार उन्सत्तरी चैत उन्तिस गतेदेखि केही सीमित सिटमा भर्ना खुलेको सहर्ष जानकारी गराउँछौँ सम्पर्क पाँच प्राचार्य एवं समस्त विद्यालय परिवार नव वर्ष दुई सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक वर्ग आफन्तुभ चिन्तकहरूमा हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ मैनाली हार्डवेयर एन्ड सेनिटरी रत्नगर एक सोभा चोक मनोकामना फेन्सी स्टोर्स रत्नगर दुई हाई स्कुल रोड टाढी मनकामना सुनसानी पसल विरेन्द्रनगर तिन खुरखुरे बजार लभकुश मोबाइल हाउस रत्नगर दुई टाढी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 स्काई राइडर आवासीय उच्च माध्यमिक विद्यालय प्राचार्य एवं स्काई राइडर परिवार साथै कक्षा नर्सरीदेखि आठसम्म सिटमा भर्ना खोलेको सहर जानकारी गराउँदछौ फारम वितरण धमाधम भइरहेको छ यही बैशाख चार गते प्रवेश परीक्षा सुरु हुने कुरा जानकारी गराउँदछौ फोन नम्बर शून्य छप्पन्न पाँच साठी सात सय चौध र शून्य <laughs> हाउसफुल <हाउस्पूर्ण> कमेडी सो <laughs> बिहार मध्याहन बारह बजे र रंगलवार बिहान आठ बजे वेडियो ऑडियो में हाउसफुल कमेडी सो स्वागत गर्न चाहन्छु सो मास्टर कुमार अनि हामीसँग क्रिमेम्बर त टन्डै हुनुहुन्छ उहाँहरूको साथले पनि हामी अगाडि बढिरहेका छौँ क्रु मेम्बरमा हुनुहुन्छ अब टेकबहादुर मानबहादुरजी सबै सँगै हुनुहुन्छ हामीले बिस्तार भन्दा अगाडि प्रिटी जिन्टाको खतरा डान्स हेरौँ तर उहाँ चाहिँ बिच बिचमा फ्याँक फ्याँक रिसाइरहनु भएको थियो अहिले अलिक कुल देख्छु म उहाँलाई थप कुराकानी भनेको फेरि रोज निकाल्दै दिनु पर्यो के भन्नु हिरोइनलाई आज हाउसफुल कमेडी भएको समास्टर कुमारले रोज दिनुको बलिउडको हिरोइन पृथ्वीजीलाई ल ठिक छ पृथ्वी प्लिज डोन्ट माइन्ड एन्ड टेक दिस ये नकरिए अरे लिजिएन प्लिज रेड रोज आई मिन रातो गुलाब हे आफ बहुत घुसा गर्नुभयो भनेर हामीले आपको भोग न निन्द्रा नै लगता रातमा भोग नै दिनमा निन्द्रा न लग्ता हाम्रो प्यार छोडिएर छोडिए ल हाम्रो दियाको रेड रोज कैसा लगा Fantastic. फ्यान्टास्टिक <laughs> हेर्नुहोस् पृथ्वीजी तपाईँलाई फ्यान्टास्टिक मलाई त कोकलास्टिक अनि त्यसपछि ड्युस्टिक स्प्राइटिक कोलास्टिक कालो जुत्ता प्लास्टिक सबै प्लास्टिक, प्लास्टिक बोला थ्याङ्क्यु सो मच घुसामै भए पनि आफ्ने हाम्रो फ्यान्टास्टिक हाम्रो बहुत ठिक अच्छा लगा पृथ्वीजी यो कुरालाई यहीँ छोड पृथ्वीजी अब अर्को कुरा गर्नु पर्दाखेरि तपाईँलाई शाहरुख खान शाहरुख खान चाहिँ कस्तो लाग्छ तपाईँको पर्सनल विचार खान खान? यू लाइक बेसिकली नाइस नाइस नाइस नाइस गाय, गाय, गाय, हेर्दाखेरि कस्तो मान्छे तपाईँ हिरोइन भएर यस्तो कुरो बोल्नुहुन्छ वन्ने वन्ने। आ, आ, का, का, आ, बेला, बेला, के मान्छे होला क्या अब रातको डेट क्यान्सल गरेन भने हिजो नाइस गाई भनिदिनु दिउँसोको डेट क्यान्सल गरेन भने हिजो नाइस गोरु भनिदिनु होला उम्नु भयो अब न्युयोर्कमा बसिन्छ नि कहाँ कहाँ घुम्नु भयो बेला बेलामा घुम्न गइराख्नुहुन्छ त्यो घुमाइको बारेमा केही छ भने बताइदिनुहोस् न लन्डन अरू प्यारिस जाके आएर है अहिले कहाँ गएर आयो भनेर त सोधै छैन मैले के मान्छे होला आफ्नै कहाँ कहाँ घुम्ता भनेर सोधेको क्या क्या बोल्दा बोल्दा या रे हामको त देखेँ प्रीतिजी यस्तो बोर लग्ताको इन्टरभ्यू यस्तो बोर इन्टरभ्यू त आजसम्म बलिउडको कुनै हिरोहरूसँग हिरो हिरोइनसँग भएको थिएन होला है क्या चिया हो क्या कस्तो प्रिटीजी तपाईँलाई बोर लागेको छ भने यसो गरौँ हाउसफुल कमिडी सोमा अब अर्को एउटा धमाकेदार गीतमा नाचौँ होइन ना। यो फिल्ममा तपाईँले नि खेल्नु भएको छ जस्तो लाग्छ है हरदिल जो प्यार गरेमा तपाईँ हो कि होइन मलाई कन्फ्युज भयो है तर तपाईँले खेल्नु भएको कि छैन भने म सोद्धा नै सोद्दिन यो हरदिलजो प्यार गरेकोको एउटा खतरा गीत तपाईँलाई म सुनाउँछु त्यसपछि हामी हाउसफुल कमिडी सोमा फेरि फर्केर आउँछौँ है त एडिसन जेनरलको लागि हरदिलज प्यार गरेकोबाट एउटा टाइटल सङ्ग्रिटिज नाच्नु भयो भने म नाच्छु लज्जा बजाउनुहोस् न यार कस्तो चुप बोलाएर बस्नुहुन्छ जोरदार ताली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 जो प्यार करेगा जगना भी होगा उसे सोना भी होगा उसे जीना भी होगा ओके ओके ओके थ्याङ्क्यु थ्याङ्क यू सच्याङ्क सो मच प्रिटी जिन्टा अब एकदम राम्रोसँग नाच दिनुभयो खुसी लाग्यो मैले नातु त भनेको थिइनँ तपाईँ पनि के मुड चलेर नाच दिनु भयो प्रीति जिन्ताले एकदम खुसी लाग्यो प्रिटिजी ल ठिक छ अब हाउसफुल कम्पिसमा अब अर्को कुराकानी के गरौँ भन्दाखेरि निम के कुराकानी गरौँ भन्दाखेरि त्यो के भन्छ अँ के अरे तपाईँलाई एउटा कुरा थाहा थियो कि छैन होइन तपाईँकै फिल्महरू हेर्दाखेरि पनि एउटा कुरो के थाहा हुन्छ भनेदेखि हाँस्यो मुस्कुरायो गुनगुन आयो भनेदेखि चाहिँ टेन्सन एकदम साफ हुन्छ टेन्सन सफा हुन्छ भन्ने कुरा चाहिँ प्रुफ भएको छ तपाईँलाई यो कुरोको बारेमा खास ज्ञान छ कि छैन भनेर मैले बुझ्न खोजेँ क्या हाँस्यो भने टेन्सन दुर हुन्छ र त्यस कारण हाँस्नु हाँस्नु वान टू थ्री म सँगसँगै हाँस्नु लिन्छु रे पहिला हाँसेर हेर्नु न अब कस्तो मान्छे होला क्या हाँस्दा टेन्सन भएको छ भन्दाखेरि अब आई डोन्ट बिलिभ दि भन्नुहुन्छ भने हँसाउनु हुन्छ पृथ्वीजी पनि त्यही हो त्यो मेरी भाषामा मुस्कान पासाले मुटि मर्नी भयो भनेर भन्थ्यो त्यो चाहिँ मलाई नि हाजरै मर्ने भयो नातिले पनि धेरै हाज भु नबुटलाई मन म त भुइँ आज नौ, आज नौ तो तो तो पाँग पाँग अब हाजेर टेन्सन भएको भन्दाखेरि पिटी झिन्डा पत्याउनुहुन्नले पनि हाँज नउठेर हँसी नआएर के गर्नु त यस्तो कुरा तपाईँ पत्याउनुहुन्न अब यस्तो अब हाँस्दाखेरि टेन्सन भएको छ भन्ने कुरामा चाहिँ अब तपाईँ पत्याउनुहुन्न अनि यस्तो बेलामा चाहिँ हेर्नुहोस् कसैले यस्तो कुरा गर्यो भने चाहिँ प्रायः जस्तो नर्मल मान्छेलाई हाँस उठ्छ के होला नि अब नर्मल भयो त हाँस उडिहाल्छ नि के कुरा गरेर होइन अब नर्मल मान्छे त हाँसिहाल्छ नि अब यस्तो यस्तो कुरा गरेर पनि हाम्रो पनि मुलुकी लाग्छ भिटी चिन्ता भा त्यो पाएर नर्मल उनीहरू त्यही नर्मल भएर त अब त्यत्रो इन्टरभ्यू लिनु तपाईँलाई बोलिरहेको छु अब मलाई नर्मल छैन भनिदिने कस्तो मान्छे कुरा गरेर सुन्दा नि कहिले कहिले अच्छामै लागेको छ वा। के भन्ने अब बलिउडको नायक या कस्तो छेउना टुप्पोको कुरा गर्नुहुन्छ र हाउसफुल कम्युनिटीको भिज मात्रै गर्नुहुन्छ क्या खास के भन्ने अब ल अब सालो चाहिँ होइन धेरै सालो चाहिँ हाम्रो आफ्नो जान्थेँ प्री अब तपाईँको त्यो सोल्जर भन्ने फिल्म रिलिज हुँदा म बच्चै थिएँ हेर्नुहोस् म खोइ कति नाइन टेन कति त्यस्तो बेलामा गरेर मैले त्यो फिल्म हेर्एँ अनि म त तपाईँको एकदम बहुत डाइ हर्टेड फ्यान हो नि तर त्यस्तो फ्यानसँग भएर पनि आज तपाईँसँग अब के भन्ने अब क्या हो क्या वा? वाइसँग सानैदेखि भेट्ने इच्छा थियो कुरा गर्ने इच्छा थियो जी तर आज तपाईँसँग भेट्दा पनि चाहिँ मलाई खासै खुसी लागेको छैन क्या पृथ्वीजी किन किन ममा त खासै प्रब्लम होइन तपाईँमा चाहिँ के प्रब्लम छ कि जस्तो लाग्छ प्रब्लम यस yes, प्रब्लम तल झरेर ठिक छ अब यो कुरालाई अहिले यही छोडौ होइन जस्तो तपाईँको पितासीको बारेमा बुवाको बारेमा के बताउनुमा कस्तो हात पकडके स्क आफलाई हात समातेरकुल लानुपर्ने आफ आफै हिँड्न नसक्ने हुन त सानोमा प्राय बच्चाहरू त्यस्तै हो डेडी मम्मीको हात समातेर औला समातेरकुल जान्छन् होइन बाटो क्रस गर्न गाह्रो हुन्छ त्यो आफ्नो ठाउँमा तपाईँको एकदम सही हो पृथ्वीजी भए पनि तपाईँ ठुलो भएपछि पनि अब हात समातेर जानुहुन्थ्यो मलै हुनु के भन्नु त अब हामी तपाईँलाई घरिघरि तपाईको अनुहार देखेर हाँस पनि उठ्छ घरिघरि रिस पनि उठ्छ के भयो फेरि अचानक हाँस नहुन्छ अचानक सिरियस हुनुहुन्छ के भयो किन सिरियस ठुस छ भर बजी पापात याद आले भनेर मुस्केन भाषाले भन्थ्यो होला अलि हाउसफुल कम्प्युटिस <laughs> याद याद पनेर नव वर्ष दुई हजार सत्तरी साल को पावन अवसर में हमारा संपूर्ण ग्राहक वर्ग आप जन तथा शुभ चिंतक हार्दिक मंगलमय शुभ कामना मार्शल बुक्स री रत्नगर एक सौराहा चोक न्यू गेस्ट हाउस चैनपुर आठ कंकाली स्पोर्ट लेक साइड मौला कालीका सुन चाँदी पसल रत्नगर दुई हाई स्कूल रोड टाढी नेत्र एन्ड म्यागदी सुन चाँदी चार पर्सा बजार नव वर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्ग आफन्तजन तथा शुभचिन्तकहरूमा हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ ओम आल्मोनियम रत्नगर चार शीतल चौक फोटो पॉइंट फोर डिजिटल कलर इलेवेन डिजिटल फ्लेक्स प्रिंट रत्नगर एक सौराह चौक चितवन ओम साईराम अस्पताल प्री रत्नगर दुई टाडी, सागर सुन चाँदी पसल रत्नगर दुई सिनेमा हॉल रोड टाँडी ओम साईराम डेंटल एंड रिसर्च सेंटर प्राली रत्न नगर दुई टाँडी नववर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक वर्गहरू आफन्तजन तथा शुभचिन्तकहरूमा हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौ भोलेनाथ सुन चाँदी पसल खैरहने चार नयाँ रोड पर्सा न्यु पर्वत पुस्तक एन्ड स्टेसनरी रनपा एक सौराहा चोक, सन्ध्या सिलाई मेसिन मरमत तथा बिक्री केन्द्र मेन रोड टाडी, न्यु ओम इलेक्ट्रोनिक्स पर्सा बजार 24 कोठी न्यु मेमोसा ट्राभल एन्ड टुर्स रनपा दुई टाडी हङकङ बजार रामचन्द्र जुवलर्स रनपा दुई टाढी हाई स्कुल रोड नव वर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक वर्ग आफन्त तथा शुभ चिन्तकहरूमा हार्दिक मंगलमय शुभकामना अर्पण गर्दछनगर सस्तो फर्निचर रत्नगर दुई सिनेमा रोड टाढी पवन हस्पिटल प्राइभेट लिमिटेडेदी बिल्डर्स रनौचितवन आरके भाडा प्लास्टिक एन्ड गिफ्ट हाउस रत्नगर एक बकुल्हर नव वर्ष दुई सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक वर्ग आफन्तुभ चिन्तकहरूमा हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौ पतञ्जली चार सिनेमा हल रोड पर्सा सौभाग्य वस्त्रालय सौराहा चोक पुष्व मोबाइल सेन्टर रत्नगर दुई मेन रोड टाढी शिव कङ्क्रिट उद्योग रत्नगर तिन बेलसी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 शीतल इन्टरप्राइजेज रत्नगर आठ बकुल्लहरी साउन्ड सर्भिस खैरहानी चार मगनी चोक साउन्ड सर्भिस खैरहानी चार पर्सा बजार मगनी सुजुकी टाढी यति अटोमोबाइल रत्नगर टाढी सूर्य किरण पसल पर्सा बजार चितवन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 पूर्ण सरसफाई चितवनको विकास इज्जत एवं प्रतिष्ठा हो यो अरूले गरिदिने काम होइन आफैले गर्नुपर्ने काम हो पूर्ण सरसफाई युक्त चितवन हाम्रो अभियान हाम्रो प्रतिबद्धता जनहितका लागि जिल्ला खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति चितवन र रेडियो अर्पण एक सय संयुक्त अभियान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 सम्पर्क मनलाइट इङ्ग्लिस बोर्डिङ स्कुल जुटपानी एक भटेनी मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास बैसठी सात सय चौरासी अन्ठानब्बे चार पचास चौसठी तिन सय सतहत्तर नववर्ष दुई हजार सत्तरीको हार्दिक मङ्गलमय शुभकामना हार प्रदानइज को फोटो लि आउनु हुन सूचित गरिन्छ सम्पर्क अरू इम्पेक्स आइएम सेन्टर रत्नगर एक सौराचोक फोन नम्बर शून्य छपन्न पाँच बैसठी चार सय पच्चिस शून्य छपन्न पाँच बैसठी चार सय सतास बाइल अंठानब्बे चार एक चार सौ चालीस मनोरंजन हाँ टेन्शन भगवान हाउसफुल कमेडी शो बिहिबार मध्याह बाह्र बजे र मङ्गलबार बिहान आठ बजे भेडियो अडियोमा हाउसफुल कमेडी शो सोलकम ब्याक वेलकम ब्याक वेलकम ब्याक मेरा मैं मेन एक मेन अब हाउसफुल कमेडी सोमा थप कुराकानी गर्न म अगाडि बढ्न चाहन्छु हाम्रा आजका अतिथि हाम्रै हुन्छ कि हाम्रा व्याकरणमा केही गल्ती भयो सुधार क्षेमा पाऊ ति हुनुहुन्छ बलिउड कि ख्याप्राप्त कुनै समय कि ख्याति प्राप्त नायिका प्रितीजी र उहाँसँग हामी थप कुराकानी गर्दैछौ कुनै जमानामा ख्याति प्राप्त हुनुहुन्थ्यो अब अहिले डुनु केही छैन उहाँको मुड छिनमा आफ्नमा आउनुहुन्छ थप कुराकानी गरौँ प्र कुनै <laughs> समय ख्याति प्राप्त हुनुहुन्थ्यो भनेको ठुस परिहाल्नु <laughs> मुझे कुछ सुन्न आए आपको केस नै सुन्न आएकै पास दुईतिर दुईटा कान पाल परेको कान हे त अब क्यो कुछ नै सुन्दै या अब नै सुन त त नै सुन्ता हामीले क्या कर्ता है हाम्रो नो जबरजस्ती हे होइन त्यस कारणले गर्दाखेरि चाहिँ अब खोइ के भन तपाईँ पोहोर साल त एकदम पहिला भने तिन चार वर्ष अगाडि हाउसल कम्प्युटिसनमा आउँदा त राम्रोसँग बोल्नु त्यो बेला चाहिँ तपाईँ कस्तो हुनु डर <ralist liedagna> लगता था डराएर हाँ Hey सा के भनौ अब बाँच्नै पर्छ संसार विचित्र देखिन्छ भनेको यही हो के भन्नु अब साह्रै बोरिङ भयो क्या आज प्रसँगको इन्टरभ्यू अब मेरो त सोध्ने कुरो सक्यो प्रति नै हो मेरो सोध्नु न सोध्नु अब सोध्नु भनेकै तपाईँले मेरो त सोध्ने कुरै सक्यो ल सोध्नु चाहे के फिर अच्छा लगने लगे फिर बहुत अच्छा लगने लगे फिर फिर फिर क्या, फिर... फिर क्या? फिर लगे <laughs> एसा त बहुत बार यु भन्यो जाता है यस्तो त मेरो जिन्दगीमा बार बार भइरहे त्यही भएर त हिनाम पनि कुमार मान्छे पनि कुमार हाउसफुल कमिटिसर कुमार यस्तो बिजोग छ हेर्नुहोस् <laughs> किन तपाईँको जिन्दगीमा पनि यस्तो भयो र यो बुढेसकालमा अब भनेको यस्तो भयो रोचा हामीले पनि कहाँ सोचता हे प्रजी अब जिन्दगी भनेको त्यही हो नि अब क्या क्या होता है, क्या क्या कसैले नै सोचता है <laughs> एसाइ हो जिन्दगी अनि आफूमा कैसा हुसे हुन्छ ओहो अब उनी दिन पैसा पर्दैन सोच्दैन सोचेर रातमानी सोचेर भात खानु पर्दैन टाइल जानु पर्दैन सोच्थे मात्रै र के भन्नु मैले होइन अब हामीले भन्ने त यति त हो नि अब हिरोइनको ल परे हामीले त के गर्नु हेरे बस्यो ठुलो ठुलो आफू क्याहरा चल चल्ला चलायो आँखामा मोतीबिन्दु लायो होला रतनदु लायो जस्तो उसका चेहरा साथसाथ चल्ला फुर्ती गर्ने के के के होइन अबको लागि एकैछिन एउटा धमा के गीतमा पृथ्वी जिन्टाको डान्सहरू छ पृथ्वी नाता रेडी हो के उहाँले रेडी बोडेर इसारा दिइसक्नु भएको छ गीतकै बोल उहाँको छ तेरा रङ बल्ले बल्ले तेरा कुन्नी के बल्ले बोल् न Ya पृथ्वी उच्च माध्यमिक विद्यालय जुटपानी चितवनको अत्यन्त जरुरी सूचना यस विद्यालय क्षेत्रभित्रका सम्पूर्ण विद्यार्थी अभिभावक जीवहरू तथा हाम्रा शिक्षक कर्मचारीहरूमा नववर्ष दुई हजार को हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै समयको माग अनुसार प्रतिस्पर्धी ढङ्गले कक्षा एक दुई छ र सातमा अङ्ग्रेजी माध्यमबाट समेत अध्यापन गराइने पूर्वी चितवनकै शैक्षिक धरोहर यस विद्यालयमा सिट अत्यन्तै सीमित भएकोले यही दुई हजार सत्तरी वैशाख तिन गति पुराना पाठ्य पुस्तकहरू फिर्ता गरी नया कक्षामा आफ्ना बाबु नानीहरूलाई भर्ना गरी आआफ्नो सिट सुरक्षित राख्नु हुन हार्दिक अनुरोध गरिन्छ प्राचारी तथा पृथ्वी उच्च माध्यमिक विद्यालय परिवार सम्पर्क मोबाइल नम्बर अन्ठानब्बे र अन्ठानब्बे नववर्ष दुई हजार सत्तरी साल को पावन अवसरमा में हमारा जनता युवा तथा कार्यकर्ता एवं देश विदेशमा में रहन हुए संपूर्ण नेपाली जनहरुमा सुख शांति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तर उत्तर प्रगति को हार्दिक मंगलमय शुभ कामना अर्पण करांति नंबर दुई उपाध्यक्ष प्रदीप रेग्मी नववर्ष दुई सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण अभिभावक शिक्षक कर्मचारी विद्यार्थी तथा घरमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ नर्थ पोइन्ट एकाडेमी प्राचार्य एवं विद्यालय परिवार पिठुवान्चितवन छोटो समयमा नै उच्च ख्याति कमाउन सफल एस नर्थ पोइन्ट एकाडेमीको यही शैक्षिक सत्र दुई सत्तरी सालमा सम्पूर्ण कक्षाहरुमा सीमित सिटमा भर्ना खोलेको सहर्ष जानकारी गराउन चाहन्छौँ चा। हाम्रा विशेषताहरू विशुद्ध अङ्ग्रेजी माध्यमबाट मात्र पढाइ हुने साना कक्षाहरूमा अडियो भिजुअल तथा बाल वातावरणमा पढाइ हुने यातायातको व्यवस्था भएको कक्षा तिनदेखि कक्षा आठसम्म कम्प्युटर शिक्षाको पढाइ हुने शान्त तथा मनोरम वातावरणमा अनुभवी शिक्षक शिक्षिकाहरूबाट पढाइ हुने कमजोरी विद्यार्थीहरूका लागि अतिरिक्त कक्षा तथा डे होस्टलको व्यवस्था भएको हरेक हप्ताको शुक्रबार विद्यार्थीहरूलाई अतिरिक्त कार्यक्रममा समावेश गराइने जेहेन्दार दलित जनजाति आदिवासी मुस्लिम मधेसी र शहीद परिवारहरू लागि नववर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक वर्गहरू आफन्तजन तथा शुभचिन्तकहरूमा हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौ नववर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक वर्ग आफन्त जन तथा शुभचिन्तकहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौ आकर्षित सुनसादी पसल सौरा चोक प्रोपाइटर अर्जुन पोखरेल मोबाइल अन्ठानब्बे नव वर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक वर्गहरू आफन्तजन तथा शुभचिन्तकहरूमा हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ अजय सुन पसल टाढीचोक सिनेमा रोड प्रोप्राइटर अजय कालीराज मोबाइल अन्ठानब्बे चार पचास त्रिचालिस पाँच अठासी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 प्रोप्राइटर शुभकामना अर्पण गर्दछौ बाम खैरहने चार पर्सा प्रोपाइटर सन्तोष थपलिया सम्पर्क सुन्ना छपन्न पाँच त्रियासी एक सय छैसठी सम्पूर्ण किसिमका मोटरसाइकलहरू खरिद बिक्री गरिन्छ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 हाउसफुल कमेडी सो बिहार मध्यान्ह बजे रंगलवार बिहान आठ बजे रेडियो ऑडियो में हाउसफुल कमेडी सो यस्तै हो आब... बले बले बले अब घरी विश्राम घरि घाँटी खस्क छ नि घरी हाउसवुल कमिटी सो दौडि यस्तै भइरहेको छ स्वागत गर्न चाहन्छौँ एकैछिन आराम गऱ्यौँ हामीले थकान मेटायौँ अब थकानी जुन नाच्नु भएको थियो तेह्र रङ बल्ली आब... बलले भन्दै आई थकान मेटाएपछि अब के गरौँ भनेदेखि अब अब के गर कुराकानी अगाडि बढाउँ भनेको हाउसवुल कमिटी सो हामी लगभग अन्तिम चरणमा आइसकिएका छौँ ओके हाउस होल्ड कमी लगभग लगभग चरण समय आ, जी। क्या करू? क्या करू? आ, क्या, क्या, क्या करू? करो झोला बोकुम जाम होटल आज बसम इंडिया तरथीजी सानी तम भेटने आज आइदिनु भयो हाउसफुल कमिटीसँग एकदम खुसी लाग्यो मलाई तपाईँसँग भेट्दाखेरि होइन आइदिनु भयो हामीसँग कुराकानी गरिदिनु भयो भलै बिचमा एक दुईचोटि रिसाउनु भयो हामीले यसलाई खासै ठुलो रूपले हेरेका छैनौँ माइन्ड गरेका छैनौँ खुसी लाग्यो तपाईँलाई भेट्न पाउँदा त्यो अघि मैले दिएको रातो रोज्छ नि त्यो सक्नुहुन्छ भने कृपया नफालिदिनु होला घरमा लगाएर राखिदिनुहोस् केही गर्नु केही नगरे पनि आफ्नो रुममा लगेर मात्र राखिदिनु भए पनि महावारी हुने थिए पृथ्वी आनु अब कहाँ गरिदिएर भने यत्रो कस्तो लाग्छ अब अब न न थैंक यू प्रीति जी थैंक यू थैंक यू सो मच फॉर योर नाइस किस आई एम रियली प्राउड ऑफ यू हाउसफुल कमिटी सम्म आइदिनु भएको धेरै धेरै धन्यवाद अ आइंदा बोलाउँ बोलाउँदा खेरि पनि आइदिनु होला हामी सँग बसदिनु भयो समय बिताइदिनु भयो त्यसको लागि धेरै धेरै हाउसफुल कमिटी शोको पुरा टिमको तर्फबाट रेडियो अडियो परिवारको तर्फबाट तपाईलाई धेरै धेरै धन्यवाद छ प्रीति जी थैंक यू वेलकम वेलकम वेलकम हाउसफुल कमिशो लाकार नायिका कुराकानी गर्नु तरको हक यस्तो एकजना अतिथिसँग अतिथिसँग हामी उपस्थित हुनेछौँ तबसम्मको लागि हाउसफुल कमेडी सो मास्टर के भइरहेको छ जिब्रो हाउसफुल कमेडी सो बाटो सो मास्टर कुमार बिदा हुन्छु ल म भने शान्तसँग आफ्नो बाटो लाग्दिनु होला सो हाम्रो स्टेज छोडेर भन्दै स्टेज अगाडि कुर्सी छोडेर भन्दै फिर एक बिदा नमस्कार पल पलक जानिया आज है कल फिर उड़ जनिया जानिया अज है कल फिर उड़ जानिया उड़ जानिया तुड़ जानिया तुड़ जानिया स्तेस्तेस्तेस्ते हस्ते। सलाम नमस्ते सलाम नमस्ते सलाम नमस्ते सलाम नमस्ते सलाम नमस्ते सलाम नमस्ते हाउसफुल कमेडी सो